नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाज मेघे हर्जमा लोकझङ्कारको अर्को एउटा रमाइलो श्रृङ्खला लिएर तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला रुजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउँछौँ र लोकसङ्कारको व्यवसायमा रहेर विशेष गरी तपाईँको लागि नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका हरेक खालका गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ नयाँ पुराना जुन भाका तपाईँलाई मनपर्छ तिनी लोकभाकाहरू तपाईँको लागि हामीले लोकसङ्कारको व्यवसायमा प्रस्तुत गर्ने गर्छौँ र आज पनि निकै चर्चित तर निकै पुराना पुराना लोकभाकाहरू तपाईँको लागि लिएर उपस्थित भएको छु र यति बेला तपाईँले लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन श्रेकुनाबाट सुनिराख्नु भएको छ र आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी केही समय निकै के नै चर्चामा रहनुभएको थियो गायक गायिकाहरू जुन अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा उहाँहरूको आवाज त्यति सुनिँदैन तर पनि एक समयमा वास्तवमा नेपाली लोकगीत सङ्गीतको समर संब्रध्या, सम्वर्धन र संरक्षणको लागि ढिलो ज्यान दिएर चाहिँ लागि भएको थियो तिनी चर्चित चर्चित आवाजहरू आजको कार्यक्रममा मैले तपाईँको लागि राख्नेछु र यति बेला लोकसङ्कारको सुरुवात गर्न चाहन्छु निकै नै निकै नै चर्चित थियो एक समयमा केही समय, के समय अगाडि बढ्नुपर्छ गायिका लक्ष्मी न्यौपाने यति बेला उनै चर्चित अनि निकै नै सुमधुर धने गायिका लक्ष्मी न्यौपानेको आवाज रहेको भाका रिबन छोटो छ मर्म खोटो छ निकै नै मर्म स्पूर्शी भाका तपाईँले सुनिसक्नु भएको छ वास्तवमा यो गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँ हामीलाई पनि छोएको छ तपाईँ हाम्रै यथार्थतालाई बोलेको छ यी गीत सङ्गीतले र त्यो गीत सङ्गीतसँग तपाईँ हामी निकै नै नजिक छौँ र आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी तपाईँको लागि यस्तै लोक भाकाहरू लिएर छु जुन भाका केही समय अगाडि निकै नै चर्चामा रहेका थिए आवाजहरू जुन आवाज अहिले नेपाली लोक लोकगीत सङ्गीतको बजारमा त त्यति सुनिएको छैन त्यति चर्चामा छैन तैपनि एक समय नेपाली लोकगीत सङ्गीतको बजार यिनै आवाजहरूले ढालेका थिए यी आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा अर्को एउटा आवाज तपाईँको माझमा राख्न चाहन्छु निकै नै गीत तपाईँलाई निकै मनपर्ने गीत निकै नै खालको छ गीत पनि यति बेला तपाईँको लागि राख्छु कटर कटरमा himro shantod gai I'm Roshan. तिम्रोदो चो आयो मटरमा मटर तिम्रोदो चय मटर मैं तिम्रो झिलके आयो मटरमा गांव घर समाज को दर्पण सुन्न हो रेडी आर्पण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 खटका हेमा तिमी मलाई न भए बिहे एक बाइक हजर हमारा सेवासर दुसी का मज विश्व सर्वाधिक बिक्री एक सचास का डिस्कभर बाइक एक सी सी एक सौ पच्चीस का प्लाटिना बाइक जिनेट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बाल तथा, छाला बालरोग स् गरिने र खान पान रहन सहन योगा प्राणा सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने अब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 तिमी तिमी मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 का बैंक रत्नगर एक बकुलहर रत्नगर नगर पालिक का कार्यालय को आडे में फोन शून् छपन्न पांच साठी चार सौ नौ नारायणगढ़ शाखा फोन शून्य छपन्न विकास बैंक दुई सत्रह बैंक धोका मिस्त्री भन्ने फर्निचर मेरे छोरी को विवाह को लगी फर्निचर का सामान चाहिए हजुर दक्ष तथाी मिस्त्रीबाट तयार गरेको तयारी झ्यालोका चौकोस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचर विभिन्न अपिस फर्निचर घर फर्निचरहरू चाहिएमा या बनाउनु परेमा हामीलाई सदैव सम्झ नहोस् सम्पर्क साइराम फर्निचर उद्योग रत्नगर ती र आदर्श नगर टोल प्रोप्राइटर धनराज डल्लाको टिफोन शून्य मोबाइल अन्ठानब्बे त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार चारक्सी खान छुट्याउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेटा चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने कपाल रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम अनुहार शरीर गोरु बनाउने अनाइ बेम्बो रूप अमृत फियर अनुहारको चाया पोतो फोर हटाउने एन्जेलिप क्रिम हार जोड्ने नसा च्यापिएको बाद समस्याको लागि सन्धि सुधार तेल स्तन सम्बन्धित समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम यो समस्याको लागि आयुर्वेदिक उपचार साथै हामी कहाँ टेलिब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ सम्पर्क फिनिक्स लाइफ हेल्थ केयर सेन्टर जनपा दुई टाढी हङकङ बजार प्रोपराइटर तारा खड्का फोन शून्य मोबाइल अन्ठानब्बे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 पॉइंट डिजिटल डिजिटल एक वन। फोन छपन्न पांच तिर शून्बे पांच पचास एकसठी सात स्रिचालीस अंठानब्बे पचास बैसठी सात स्रिचालीस तिरचालीस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 एक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई हा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ लोकसङ्खारको व्यवसाय हामी हप्तामा छ दिन आउँछौँ र छ दिनको यो बसाइमा विशेष गरी हरेक दिनमा अलिकति फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत हुने कोसिसमा हामी रहन्छौँ र आजको लोकसङ्कारको यो बसाइमा भने मैले विशेष गरी निकै नै चर्चामा रहेका तपाईँले निकै नै मन पराउनुभएका तिनै चर्चित लोकभागहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित भाका निकै नै पुरानो भाका तपाईँको लागि राख्न चाहन्छु झलकमान गन्धर्वले आवाज दिनुभएको छ आमाले सुधलिन्ने खोइ छोरा भन्दि तस्विर खिचे रे भाविरेला रितछ भन्दिय रित भगिए कि भन्दिय आमाली सोतलि खोइ छ आमाली सतलि खोइ छोरा भनि ली खो भनलन दुधलाली खोइ भाइ भनौँ पढ्यो भन्दिए पढ्यो भन्दिए भाउजूले सोधल खोइदेव भन भाउजू खि भाइली खोइदा भनलन भाइली सोतल खोइदाई भनलन घेरामा घेरामा दिदीले सोतलि खोइभाइ भन् दिदीले सोधलिन्ने खोइ भाइ भन् माइती घटे भन्दिया बहिनीले खोइदा खोइदाय भन्ट्यो भन्दियो ली ली खै बा भङ्गाली खोइबा भङ्ग टोपी झिक भन्दिए टोपी झिक भन्दि छोरी सुन्दा भन्नु छोरी खो बाबा भलि सुन चुराको तिए सुन चुराको त दिए त्रियाली सन्देश खोस्वामी भलिन त्रियाली सन्देश खोस्वामी भलिन बाटु फुक्यो भन्दिए बाटु फुक्यो भन्दी साथी सोधलान् खोइलाउरे भन्दी लि सोधलान् खोइलाउरे भन्न माया मार भन्डिए माया मार भन्डिए बटौली कुरा चारा पैसा कुमा चारा पैसा कुकुला छैन बाबाले सोधलान् निकै नै मिठो भाका निकै नै पुरानो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ झलकमान गन्धर्वले आवाज दिनुभएको हो यो भाकामा र यति बेला तपाईँ लोकसङ्गारको यो व्यवसाय सुनिराख्नु भएको छ र यस्तै पुराना पुराना लुत्भाकाहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग लग लगभग अन्त अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो अवधिभर मसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु दिन र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार अब लोक दोहोरी लाइविन कंसर्ट धन वार्षिक उत्सव तथा विविध सांस्कृति